भारत यात्रा भारतको संसदले सभामुखको नेतृत्वमा एउटा संसदीय प्रतिनिधिमण्डललाई भ्रमणको निम्त पठाएको थियो अन्तर्व्यवस्थापिका सङ्घको बैठकका क्रममा चिली र उत्तर कोरियाको भ्रमण सकेर भर्खरै हुँदा मलाई विदेश भ्रमणमा तत्काल जाने इच्छा थिएन सभामुख दमननाथ ढुङ्गानाले भारत भ्रमण गर्ने संसदीय प्रतिनिधिमण्डलमा तपाईँ जानुपर्छ भन्नुभयो मैले भएकोमा जान्न अरु साथीहरूलाई लिएर जानुहोस् भने तर उहाँले धेरै ढिप्पी गर्नुभयो अन्त्यमा हुन्छ भन्नुपर्ने अवस्था आइपऱ्यो दमनजेले ढिप्पी गर्नुको कारण के थियो भने सभामुखका रूपमा भारत जाँदा संसदमा प्रतिनिधित्व गर्ने पार्टीका वरिष्ठ नेतालाई लिएर आएको छु यी पार्टीको मलाई समर्थन छ भन्ने जनाउन र मुख्य प्रतिनिधिमण्डलको ओजन बढाउन हो जस्तो लाग्छ त्यस संसदीय प्रतिनिधिमण्डलमा हाम्रो पार्टीका तर्फबाट म र सिपी मैनाले थियौँ अरू पार्टीबाट पनि वरिष्ठ नेताहरू हुनुहुन्थ्यो हामी भारतको दिल्ली विमानस्थलमा पुग्दा स्वागतका लागि भारतका सभामुख शिवराज पाटिल आफै आउनुभएको थियो दिल्लीमा मानिसहरू बन्थे, भारतीय सभामुखले परम्परालाई तोडेर नेपालमा स्थापित नयाँ संसदप्रति विशेष स्नेह देखाउन यस्तो गर्नुभएको को हो हामीले भारतको चलिरहेको संसद अवलोकन गर्यौँ हामीले संसदको विशेष कक्षमा राखियो आसन ग्रहण गर्दा भारतीय संसदहरूले टेबुल थपथपाएर स्वागत गरे हामीले भारतीय राष्ट्रपति लगायत धेरै नेतालाई भेट्यौँ तर भारतीय प्रधानमन्त्रीलाई भेट्ने अनुकूलता मिलेन महाराष्ट्र तमिलनाडु उत्तर प्रदेश लगायत भारतका विभिन्न देशको भ्रमण गर्यो हाम्रो यात्रा सद्भावना भ्रमण भएकाले दुई संसदबीच राम्रो सम्बन्ध कायम गरियो भारतीय सभामुख शिवराज पाटेल अत्यन्त संवेदनशील व्यक्ति हुनुहुँदो रहेछ उहाँले हाम्रो बसाई घुम्ने ठाउँ आदिको राम्रो प्रबन्ध गरिदिनु भएको थियो संसदीय प्रतिनिधिमण्डलमा समावेश भई भारत भ्रमणमा जाँदा ज्यादै राम्रो भयो तर यो भ्रमणमा समावेश हुँदा अर्को एउटा महत्त्वपूर्ण मौका गुमाउनु पर्यो हामी भारत भ्रमणमै रहेका बेला भारत कम्युनिस्ट पार्टी मार्क्सवादीले आजको मार्क्सवादका समस्याहरू विषयमा विश्वका कम्युनिस्ट पार्टीहरूको सम्मेलन कोलकत्तामा आयोजना गरेको थियो त्यस कार्यक्रममा हाम्रो पार्टीलाई निम्तो आएको थियो त्यस कार्यक्रममा महासचिव मदन भण्डारीको नेतृत्वमा माधव नेपाल सिपी मैनाली र म भाग लिन जाने कुरा तय भएको थियो सम्मेलनमा आफ्नो पार्टीका तर्फबाट विचार राख्ने कार्यक्रम थियो हाम्रो पार्टीले भर्खरै जनताको बहुदलीय जनवादको कार्यक्रम पारित गरेकाले विश्वका कम्युनिस्टको सम्मेलनमा यसलाई प्रस्तुत गर्ने राम्रो मौका थियो संसदीय प्रतिनिधिमण्डलको कार्यक्रममा जानुपर्ने भएकाले म जान सकिनँ सिपी मैनाली भने संसदीय प्रतिनिधिमण्डलको कार्यक्रमलाई बीचमै छोडेर जानुभयो र कोलकत्ताको कार्यक्रम सकि फेरि प्रतिनिधिमण्डलमा सामेल हुन आउनुभयो मलाई त्यसो गर्न मन लागेन अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा भाग लिने मौका गुम्यो